लागि रतनगर अस्पताल प्राली जतनगर दुई रोड चाँडी चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 रतनगर अस्पताल प्राली रतनगर दुई मेन रोड टाणी चौक चितून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन इस अर्पण खबर को साथमा होटल स्टार बैंक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 नमस्कार और अर्पण सबई का, का रेडियो अर्पण एक सौ चार थो पांच मेगा संगे इंटरनेट इन्टरनेट लाइनमा संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको पूर्वी चितवनमा गैराती भएको सड़क दुर्घटनामा तीनजनाको मृत्यु भएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो राजविराजबाट नेपालगंजतर्फ जाँदै गरेको नातिन ख सात नौ छ एक नम्बरको बसले वीरेन्द्रनगरको खुरखु ना घाप पा, चार् तीन नंबर को मोटरसाइकिल ठक्कर दिदा भारा दुई का सड़चालीस वर्ष पूर्ण बिकर रण्डारा सात का पचास वर्ष सुखराम चौधरी को मृत्यु प्रहरी जनाये ठक्कर गंभीर घाइती भैया पुरानो मेडिकल कलेजार के क्रम में मृत्यु खैरनी रोकी ट्राक्टरमा मोटरसाइकल ठोक्कदा कठार आठका तीस वर्षीय शी दराईको ज्यान गएको छ राती साढे दस बजेतिर दराई र सन्तोष लामा मोटरसाइकल खैरणी पाँच सुर्तामा ट्राक्टरमा ठोकिएको थियो दराईको उपचारका लागि स्पत्ता लग्दै गर्दा ज्यान गएको हो घाइते भएका लामाको भरतपुरमा उपचार भइरहेको छ शाहीकालीन मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस से गरेको विरोधमा आज पनि विद्यार्थी संगठन प्रदर्शन संग... विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् सरकारी क्याम्पस अगाडिका सड़कमा बिहान आठ बजेदेखि दस बजेसम्म सरकारी गाडी चल्न रोक लगाएको नेबसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो कार्यकीलाई अख्तियार प्रमुख बनाउनु जनआन्दोलनको मर्म भावना विपरीत हुने भन्दै कंग्रेस र एमालेका विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् विद्यार्थी संघ दिउँसो राष्ट्रपति डाक्टर रामवरण भेटेर कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नगर्न आग्रह गरे तयारी गरेका छन् त्यस्तै नागरिक समाजका गुवाले कारकीको रोक्न माग गर्दै दिउँसो राष्ट्रपति कार्यालय र एकीकृत माओवादीको कार्यालय पेरिस धरना दिँदैछ यसैबीच नेपाल मालेले माले लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आएको प्रमुखमा नियुक्त गर्ने निर्णयको विरोध गर्दै आज पूर्वी चितवनको रत्नगरमा एक घण्टा पूर्व राजमार्ग अवरुद्ध गरेको छ नेकपा माले नगर कमिटीले बिहान सात बजेदेखि आठ बजेसम्म सड़क अवरुद्ध गरेको हो कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेपछि चर्को आलोचना भइरहेको बेला नेकपा माले पनि विरोधस्वरूप एक घण्टा चक्काजाम गरेको माले रत्नगरका सचिव रामहरि लम्साले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत चुहाटो नियन्त्रण टोलीले विद्युत चोरी गरे अठाइस जनालाई पक्राउ गरी कार्यवाही गरेको छ आज बिहान गएको विद्युत चुहाटो नियन्त्रण अभियानको टोलीले पश्चिम चितवनका विभिन्न स्थानबाट आठ महिलासित अठाइस जनालाई पक्राउ गरेको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो मंगलपुरबाट दुईजना मेघौलीबाट छजना दिव्यनगरबाट एकजना जगतपुरबाट नौजना र शुक्रनगरबाट दसजनालाई टोलीले नियन्त्रणमा लिएको हो चेक जाँचको टोलीले चोरीको विद्युत प्रयोग गरी चलाइएको एक पानी मोटर पानीता मोटरण में ली विद्युत चुआउट निंत्रण टोली में कर्मचारी 25 जना जनपथ प्रहरी बाहना रशस्त्र प्रहरी सत्रह जना इसबी समय में विद्युत महसूल नतीर् ग्राहकों को लाइन काटने काम तीव्र रूप में अगा बढ़े प्रवक्ता पंडित नेता दिन भित्र सुनको आपूर्ति सहज गर्न आवश्यक पहल गर्ने नेपाल सोनचादी व्यवसायी महासंघको निर्णयसँगै पाँच दिनदेखि बन्द चितवनका सोनचाँदी पसलहरू आजबाट खुलेका छन् नेपाल सोनसादी व्यवसाय महासंघ र सोनसादी व्यवसायीका बीस हिजो भएको बैठकमा दुई हप्ताभित्रै सुनको आपूर्तिमा सहजता ल्याउने गरी काम गर्न महासंघ तयार भएको हो महासंघको प्रतिबद्धतासँगै पाँच दिन बन्द भएको चितवन लगायत पन्ध्र जिल्लाका सोनचाँदी पसलहरू आजबाट पूर्ण रूपमा खुलेका छन् सुनको सहज आपूर्ति प्रति चासो नदी को नेपाल सोन चांदी व्यवसाय संघ चितौवन विभिन्न विरोध को कार्यक्रम करते आंदोलित बने व्यवसाय को, को आंदोलन ने बिहे उपभोक्ता भार मा पे पन्द्रह दिन समय पर सुन को आपूर्ति सहज करने संबंध में ठोस निर्णय नई सशक्त आंदोलन में उतरने सोन सां व्यवसाय संघ चितौन का अध्यक्ष बीपेन्द्र रामू जानकारी दूंभ केन्द्रीय समितिको बैठकको एजेण्डाका विषयमा छलफल गर्न नेकपा एमाले सचिवालयको बैठक बस्दैछ पार्टी कार्य बस्ने बैठकमा भोलिदेखि शुरू हुने केन्द्रीय समिति बैठकको एजेण्डा र जेठबाट शुरू हुने चुनाव अभियानका विषयमा छलफल हुनेछ नेकपा भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका लागि यसअघि नै एजेण्डा तयार गरिसके पनि आज बस्ने सचिवालयको बैठकले अन्तिम रूप दिनेछ बैठक अहिले केबेरमा बोलाइएको प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो चिनका शिक्षा सम्बन्धी उपमन्त्री हा ओ पिङ पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ उपमन्त्री पिङ सहितको तीन सदस्यीय प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो शिक्षाको क्षेत्रमा त्रिपक्षीय शैक्ष साथ प्रवर्धनका साथै आपसी हित चासोको विषयमा विचार आदान प्रदान गर्न शिक्षा मन्त्री माधव पौडेलको निमन्त्रणामा उपमन्त्री हाओ नेपाल आउन लाग्नु भएको शिक्षा मन्त्रालयले जनाएको छ उत्तर कोरिया किनारा में आपू लेकों दुई मिशल हटाए एक अमेरिकी अधिकारी कारिया ने पूर्वी क्षेत्र में तैनात करें मध्यम दूरीसम मर हा सकने मोसुदन मिसाइल हटाएको हो गएको मैना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनात गरेको थियो यसैको कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्तै बिग्रेको थियो यसको जवाबमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाको लागि भन्दै यसो क्षेत्रमा मिसाइल थुपार्नुको साथै बम बढक विमानहरू समेत लगेको थियो जसको कारण कोरिया प्रायद्वीपमा युद्धको स्थिति बनेको थियो दक्षिण कोरिया जापान र अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तरले परमाणु कार्यक्रम गर्न सक्ने त्रास समेत बढ़ेको थियो अमेरिकी रक्षा मन्त्रालय टागणका एक अधिकारीले उत्तरको यस कदमले त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सजिलो हुने टिप्पणी गरेका छनृ एएफसी प्रेसिडेन्ट कप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ प्रतियोगितामा नेपालको प्रतिनिधित्व लेगे विजेता थ्रिष्टाले गरेको छ थ्रिष्टाले बंगलादेशको अबहानी क्लबसँग साँझ छ बजेर दस मिनटमा दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ गएको सिजनमा सैती स्मारक डिभिजन लिग र दुईवटा नक आउट प्रतियोगिता जितेको थ्रिष्टाले गएको बुधबार मैत्रीपूर्ण खेलमा भारतको मोहन बगान क्लबलाई दुई एकले पराजित गरेको थियो घरेलु फुटबलमा बलियो मानेको थ्रिस्टाले पछिल्लो समय उत्कृष्ट लयमा रहेका अरू क्लबका खेलाडीलाई पनि अनुबन्ध गरेर झन बलियो भएको छ उसले प्रेसिडेन्ट कपको पूर्व सन्ध्यामा डिफेन्डर सविन्द्र श्रेष्ठ र सरोज दहाल मिडफिल्डर निराजन खड्का जगजित श्रेष्ठ प्रकाश बुढाथोकी र स्काइकर जीका डोडोजलाई भित्राएको छ र इण्डियन प्रिमियर लीगमा आज दुईवटा खेल हुँदै सोपराह सभा चार बजेपछि हुने पहिलो खेलमा खेल चौथो स्थानमा रहेको राजस्थान रोयल्स र आठौँ स्थानमा रहेको दिल्ली डेडेभल्स विश्व प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको एघार खेलमध्ये सातमा जित हात पारेको राजस्थानको चौध अङ्क छ भने समान खेल खेलेको दिल्लीले तीनवटामा जीत हात पारेको छ त्यस्तै बेलुका सवा बजेपछि हुने दोस्रो खेलमा तेस्रो स्थानको मुम्बई इण्डियन्स र सातौं स्थानको कोलकता नाइट राइडर्स भिड्नेछन् हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार